नमस्कार अनि शुभ प्रभात दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीको कु, अर्को यो नवीन श्रृङ्खलाबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ सदा आज पनि तपाईँको माझमा विविध जानकारी प्रस्तुत गर्नको लागि प्राविधिक मित्र रिजनसँगै आवाजबाट सोमकुमार उपस्थित भएको छु कार्यक्रम विश्वसत हम आजांग राशिफल रेडियो एक सौ चार पांच मेगा प्रसारण रूपरेखा संगमदिन को, को शुभ कामना प्रस्तुत कर करने साल श्रवण कृष्ण पक्ष द्वादशी तिथि एगार सौ तैतीस सन्स्त तीन तारीखा दिन तपाईँको लागि तपाईँले नचाहँदा नचाहँदै विवादको सामना गर्नुपर्ने खालको दिन रहेको छ सा। तपाईँको सामान हराउने सम्भावना बढी रहेको छ तपाईँको लागि शरीरमा केही समस्या आउने खालको दिन रहेको देखिन्छ अरूको सङ्गत कुलतको विचारतिर मन जाला आफ्नो निर्णयअनुसार काम सम्पन्न गर्नुभयो भने राम्रो हुनेछ मिथुन राशि हुने तपाईँको लागि भाग्य वृद्धि हुने खालको समय आएको छ आर्थिक लाभ हुनेछ परिवारमा केही नराम्रो समाचार आउने हुनाले मन अलिक खिन्न हुने खालको समय पनि देखिन्छ कर्कट राशि हुने तपाईँको लागि धैर्य र संयमित हुनुपर्ने देखिन्छ तपाईँको समय माया प्रेममा खर्च हुनेछ भोग सामान किनमेल हुने देखिन्छ अधुरा काम पुरा हुने समय रहेको छ सोचेर अगाडि बढ्नुहोला सिंह राशि हुने तपाईँको लागि शरीर एकदम उमङ्ग र फुर्तिलो हुने शारीरिक क्षेत्रतिर तपाईँको रुचि हुने समय पनि रचनात्मक कामतिर धेरै मन जाने देखिन्छ नराम्रो कामतिर भने मन जाने देखिन्दा विभिन्न नयाँ नयाँ ठाउँको भ्रमण हुने योग रहेको छ ठुलो राशि हुने तपाईँको लागि धेरै समय राम्रो समय आएको छ सरकारी कामकाजबाट राम्रो अनुभव हुने देखिन्छ पद प्रतिष्ठा र सामाजिक काम बन्ने देखिन्छ रहने खालको समय रहेको छ पशु वाहन आदिबाट राहत मिल्ने खालको समय पनि छ पैतृक सम्पत्ति एवं प्राकृतिक वस्तुको उपयोग गर्ने खालको समय पनि देखिन्छ धनुशि धनु हुने तपाईँको लागि आजको दिन मन चञ्चल हुने खालको समय रहेको छ मन चङ्गा हुने खालको समय पनि छ राजनैतिक चासो बढी रहने मकर राशि हुने तपाईँको लागि त्यति भरपर्दो समय रहेको देखिन केही नयाँ काम गरिहाल्ने वातावरण बन्न अलिक कठिन रहनेछ सोचे विपरीत काम हुनाले मन अलिक खिन्न हुनेछ खर्च हुने देखिन्छ विभिन्न ठाउँमा घुम्न पाउँदा मनै आनन्दित हुनेछ भौतिक वस्तु किनमेल गर्ने समय पनि रहेको छ अन्त्यमा मीन राशि हुने तपाईँको लागि मन प्रसन्न हुने देखिन्छ पारिवारिक जीवनमा मनोरञ्जन प्राप्त हुने देखिन्छ तपाईँको कामबाट तपाईँले सोचे जस्तो फाइदा लिन सक्नुहुनेछ वास्तवमा बार राशिफलले जे जसो भने पनि हामी सही तरिकाबाट हाम्रो कामलाई अगाडि बढायो भने अवश्य पनि आजको दिन राम्रो रहनेछ मित्र टे प्रसारणमा के कस्ता खालका कार्यक्रमहरू प्रसारण हुन्छ अरू तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिरहनु भएको छ यस C.I.N. बाटो साझा नेपाल सुन्न सुन सक्नुहुनेछ आठ बजीसम्म आठ बजीको समय हो र आफै खबरको रात सुन्न सक्नुहुनेछ नौ बजीसम्म 9 बजेको समय नेपाल वाणी समाचारको नेपाल वाणी समाचार लगतै लोकचौतरी टप टेन सुन्न सक्नुहुनेछ दस बजेसम्म दस बजेको समय हो अर्पण समाचार अर्पण समाचार लगतै एक्सन कट सहकर्मी सागरको साथमा एघार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजेसम्म बाह्र बजेको समय हो नेपाल वाणी समाचारको नेपालवाणी समाचार लगतै साथीसँग मनका कुरा एक बजेसम्म सुन्न सक्नुहुनेछ एक बजेको समय हो खबर खबरको अर्पण खबर लगतै तपाईँले पप ग्यालरी सुन्न सक्नुहुनेछ आसिया होम डेको प्रायोजित सहकर्मी राजन दिलको साथमा दुई बजेको समय हो अर्पण समाचारको अर्पण समाचार, समाचार लगतै अर्पण समर्पण सुन्न सक्नुहुनेछ तिन बजीसम्म तिन बजेको समय नेपाल वाणी समाचार नेपाल वाणी समाचार लगतै धनियाँ के दुनिया रेडियो अडियो काठमाडौँबाट सुन्न सक्नुहुनेछ चार बजेसम्म चार बजेको समय हो अर्पण खबरको तिन बजीसम्म चार बजीसम्म चार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै तपाईँहरूले लोक सुन्न सक्नुहुनेछ सहकर्मी दिपेन्द्रको साथमा पाँच बजेको समय हो अर्पण बुलेटिनको अर्पण बुलेटिन, बुलेटिन लगतै पाँच तिसदेखि छ बजारमा तपाईँले बिबिसी मिडिया एक्सनको सारङ्गी कथा मिठो सारङ्गीको सुन्न सक्नुहुँदैछ छ बजेको समय हो नेपाल वाणी समाचार छत्तिसदेखि सात बजीसम्म अर्पण स्थानीय समाचार सात बजेको समय हो अर्पण सुभा साँझको सातविसदेखि आठ बजीसम्म सियायनको साझा खबर आठ बजेको समय हो नेपाल समाचार नेपालवाणी समाचार लगतै बिबिसी नेपाली सेवा आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म नौ पन्ध्रपछि तपाईँले प्रेम पल सुन्न सक्नुहुनेछ भने दस बजेको समय हो नेपाल आइफएम समाचार र नेपाल आइफएम समाचार लगतै एघार बजीसम्म कुलधुली डट रेडियो अडियो काठमाडौँबाट सुन्न सक्नुहुनेछ बेलुका एघार बजीबाट भोलि बिहान चार बजीसम्म विश्राम लिनेछौँ भोलि बिहान चार बजे प्रवचन माला सँगसँगै उपस्थित हुने गर्छौँ पाँच तिसदेखि छ बजीसम्म प्रभात बाणी सुन सक्नुहुनेछ छ बजेको समय हो सिआइएन आज खबरको छत्तिसदेखि सात बजीसम्म नेपाल बाणी रेडियो नेटवर्कबाट बाणी बहर सुन्न सक्नुहुनेछ सात बजेको समय अर्पण स्थानीय समाचार र समाचार लगती शुभ बिहानीको अर्को नवीन श्रृङ्खलाको साथमा पुनः उपस्थित हुने गर्छौ शुभकामना हुनुहुन्छ सस्मित न्यौपाने यो अवसरमा उहाँले चालेका हरेक पाइलावा प्रगतिको कामना गर्दै जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु उहाँलाई शुभकामना दिनेहरूमा हुनुहुन्छ हजुर बुबा विष्णुहरि न्यापाने बोबा रामहरिन्यौपाने राम ममी मन्जु न्यौपाने दाजु सन्तोष न्यौपाने त्यसै गरी काका काकीहरूमा शिवहरी अनि शिवहरी टिका भट्ट त्यसै गरी फुपु सीता सुवेदी लगायत सम्पूर्ण न्यौपाने परिवारले उहाँलाई शुभकामना दिनु भएको छ ठेकेना चैनपुरआ चितवनबाट उहाँलाई शुभकामना दिनुभएको छ त्यसै गरी आज तपाई जतिको पनि जन्मदिन परेको छ तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु हवस् ती जानकारी सँगैसँगै कार्यक्रमबाट भिद माग्ने बेला भएको छ सा। सुन्य साथ सर प्राविधिक मित्रलाई विशेष आभार प्रकट गर्दै सुधा माग्छु तपाईँको बाँकी रह